यस्तै यस्तै विरहका गीत गुनगुनाउनु बिस्तारामा लड्नु र उनकै यादमा आँसु बगाउनु उनको नीति बनेको छ झन् यति बेला सबको घरमा तिज आएको छ नाचगान र हर्ष छ तर उनलाई त्यसले झन् बढी पीडा दिएको छ किनकि की गत वर्ष ठिक यसै महिनामा उनले विवाहको सात महिनामै जोडी गुमाएकी थिइन् विवाहको सात महिनामा जोडी गुमाउनु सामान्य मानिन्छ तर श्रीमती भएको नाताले श्रीमानको मृत्युमा क्रियाक्रम गर्न नपाउनुले उनलाई ठुलो चोट छ, तो चोट एउटी गरीब दलित की छोरी हुए पारेको हो अल कपटी रन प्रेमी कर गुलमी को, को सिमलटारी शीर्षेणी का धे मानसर था गत वर्ष डोजर चलाने एकजना मानसहत्या कर मगर समुदाय का थे जिससे की सोह वर्षीय कल्पना विश्वकर्मा संग प्रेम विवाह करे उ उनको घर में श्रीमती रता थे तर उन कल्पना अविवाहित हुँ भनेर ढाँटेका थिए त्यो कुरा थापाइन थाहा पाइन् कल्पनाले त्यसपछि तनाव सुरु भयो अन्तत उनले शिर्सेनी स्थित ससुरालीकै घर नजिक झुन्डिएर आत्महत्या गरे कल्पना मोर्छित भइन् उनले क्रियाक्रम गर्न खोजिन् तर उनलाई परिवारले स्वीकार गरेन अनि उनी थाल पर्न थालिन् अहिले पनि उनी विस्तारामै छिन् उनले कसैबाट गुहार पाइनन् उतिबेलै हामीले उनको विषय उठाउन खोजेका थियौं तर उनले चाहिनन् बल्ल अहिले पीडा खपिनसाध्ये भए क्त करना खोज्दी उलित की छोरी हुआ भने उनले नाम लीन सकदन आपू एक्ल जले जीवन न मर् बने स्वर्गीय श्रीमान का परिवार को प्रतिष्ठा में आश भन्ना का लागी उनको नाम ठेकाना गुप्पे राखे मो वेदना पोखु भी कहत्या को संख्या कलपत्र पड़े दलित का चेली इस संबंध में सजग कराउन सकिओं भदेश्य का साथ हरिताली का को अवसर उनलाई टेलिफोन सम्पर्कमा ल्याइ आजको जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ हेलो नमस्कार तपाईँ गत एक वर्षदेखि अलपत्र पर्नुभएको छ होइन विशेष गरी तपाईँ जस्ता युवतीहरू सजग हुन् भन्नका लागि कुराकानी गर्न गइरहेका छौँ तपाईँको जीवनमा के भयो सुरुदेखि भन्नुहोस् जीवनमा पहिला मर्निङमा म पढ्दै थिएँ नपक्षमा फालुन कुरा थियो फाल्गुनको कुरा थाहा भइसकेपछि उहाँले आफै भन्नुभयो अब पिवाहित हो भनेर भन्नु त्यसपछि बिवाहित भनिसकेपछि मलाई त म त खोइ चपराएर बिहोष गरेछु बिहोष गरेपछि मेरो घरबेटी लिएर को छोरी लिएर अहिले मलाई हस्पिटल लिएर जानुभएछ अनि हस्पिटल लिएर गएपछि म त केही समयपछि अब उयसमा हाल्दाखेरि एकदमै रुनु भएको थियो होइन अनि उसले भने के मरेकी छु र मुनुभएको छ अझै त बाँकेकी छुतिर दिन होला भनेर होला भन्दाखेरि अघि पनि बोल्नु भएन अनि त्यसपछि हामी जुन कति महिनापछि मात्रै थाहा पाउनुभयो विवाह गरेर गएको कति महिनापछि थाहा पाउनुभयो हजुर म छ महिनापछि थाहा अनि थाहा पाएपछि नि छ सन् त त्यस्तो नराम्रो थिएन जुन रातीमा छ होइन त्यो मान भने अनि आफ्नो दोष लगाएन दोष लगाउँदै अब कुनै पनि अर्को खुसी देख्न चाहने मान्छे उहाँको दुःखपति देख्न नचाहने मान्छे होइन अनि हरेक फलमा होला साथी देखिँदै आयो अनि उहाँहरूले नै अनि आएर लास्टमा धोका दिनुभयो होइन तपाईँहरूले कहाँ गएर विवाह गर्नु भएको हामी जुन यो पूर्वको कम्की देउरालीको मन्दिरमा त हाम्रो विवाहमा कोही पनि थिएन कोही पनि नभए पनि हामीलाई जुन बाटो गरेर जुन बाटो दिनको मम्मीको कसम खानुको र सिङ्गुदारी अब बिचमास त त्यसैमा जुन कसमको कति महत्त्व हुन्छ होइन त सबैलाई थाहा हुने कुरा होइन त्यसमा चाहिँ आफ्नो जन्मदिने मम्मीको कसम खाइसकेपछि विश्वास नगर्नु त कुरै भएन होइन अनि त्यो कसमलाई तोडेर जानुभयो हामी होइन हरेक दुःखहरू बोर्नु पऱ्यो यो जिन्दगीसम्म आउने एक दिन बेला आउनुसम्म अब कुनै पनि महिलाले कति कक्षा दस कक्षामा पढ्दै गरेकी मान्छे त्यसमाथि सोह्र सत्र वर्षको उमेरमा सबैभन्दा त अलिक उमेर गएको जस्तो मान्छे उसको विवाहित होला भनेर आफूले पनि सोच्नु पर्छ नि होइन बच्चा साथै अरे हरेक उहाँको जुन कति कुरा पोल्नुहुन्छ उहाँको कसमै खाएर पोल्ने पानी चाहिँ होइन एकदम कसम कसममा विश्वास दिलाउने खालको मान्छे अनि त्यही जाने त्यस्तो हुनुहुन्न जस्तो एकदम विश्वासीलो मान्छे सबैले मानेको मान्छे होइन त्यस्तो हुनुहुन्थेन अनि यस्तो घाटा गर्नुहोला जस्तो उहाँ हुनुहुन्थेन अनि त्यो भएको कारणले पनि विश्वास गर्न पुग्यो होइन त्यस्तै अब महिलाहरूले हरेक व्यक्तिलाई होइन पुरुषलाई विश्वास गर्नुहुन्छ फुल गएर गएर टोका पाउनुहुन्छ होइन त्यो मलाई मात्र नभएर पनि हो दिदीबहिनी हुन सक्छ होइन अन्त पिराहरूको हुनुपर्छ त्यो पहिला बुझ्न सक्दैन गएर जुन छ महिनाको समय बिताइसकेपछि उहाँ विवाहित भनेर आज भनिसकेपछि मैले थाहा पाउनु पऱ्यो होइन हो अनि चलाउनुहुन्थ्यो अनि फोन गर्छ हरेक दिनहरूमा लगभग दिनमा नि हरेक कम्तीमा आएको जति फोन गर्नुहुन्थ्यो म त अब विद्यार्थी दिन त्यति फोन रिसिभ गर्न पाएँ थिइनँ होइन कहिले स्कुल जाने कहिले काम गर्नुपर्ने अब घरमा रहसले बुवा मम्मीलाई नि सहयोग गर्नुपर्ने अनि काम गर्नुपर्ने कि गर्ने दुःखी जिन्दगी हो दुःख नगरी खानु छैन अहिले दुःख दिएर गए पनि दुःख गर्नुपर्छ बुवा मम्मीले मलाई कति दुःख गरेर हुर्काउनु भयो कति मेरो लागि दुःख गर्नुभयो अहिले के लाग्छ बुवा अगा लाग्छ जुन मलाई काठ बोल्नु भएको छ अरू कसैलाई पनि नहोस् कसैलाई पनि कसैलाई नगरोस् काट छ गरोस् दिनभरि पनि चल्दैन भन्न जब उहाँलाई दोस्रो विवाह गरेको भने थाहा पाउनुभयो त्यसपछि सम्बन्ध राम्रै भइरहेको बेला कसरी त्यस्तो घटना घटना गएको आइसकेको म बिरानी अचना <laughs> अनि <laughs> बिरानी भएपछि मम्मीले हाला बोलाउनु फोन गरेर बोलाइसकेपछिङ्गो अनि हामी बुटो गयो अनि बुटब गएपछि जुन एक बजे गएपछि हामी घरमा गयौँ घरमा गएपछि छ दिनसम्म म हस्पिटल पाँच दिनसम्म हस्पिटलमा थिएँ अनि हस्पिटल पछि डक्टर सल्लाह थियो कि एक दिन गाडीमा हिँड्न नहुने भन्यो अनि छ बजे हामी त्यहाँ बसेर जुन सात बजे हामी माइती घरमा आयो होइन अनि माइती घरमा आएपछि फेरि दिन सात बजी गएछु अनि खाना खाना खाएर अनि सुतेपछि बिहान जुन मिसिनमा जान्छु भनेर त्यहाँ पछि जुन बिहानको कुरा थियो पाँच तिस बजेको होइन अनि रोइसकेपछि उहाँको दिन आज पानी त आएपछितिर थाहा पाउनु पऱ्यो कि यो स्वास्थ्यमा हुनुहुन्न भन्यो होइन थापाइसकेपछि कोही म त अब के गरेँ चा थिएँ भनेर मलाई त थाहै थिएन जुन म ठिक चाहिएको अवस्थामा थिएँ अनि नजिकको बिदिहाल्नुभयो अनि एकजना कोइला त दाइले देख्नु पर्छ होइन अनि दाइले देखिसकेपछि मलाई एकजना बहिनीले भनेपछि म त अब को भनेर हेर्न गएछु अनि हेर्न मैले जुन जुत्ताले जित भए होला चाहिँ आफू मुख पनि हेर्न अनि त्यस्तो अवस्थामा देखिसकेपछि मैले म त अवस्था हो भन्ने कुरामा अब अनि त्यसपछि मेरो यताको दिदीले मलाई उतारेरो अनि ल्याइसकेपछि धेरै मान्छेहरू आउनु भएको छ क्या अनि आइसकेपछि पहिला अब घर परिवारलाई अब यस्तो घटना सोचिरहनेमा घटिसकेपछि घर परिवारलाई थाहा दिनु पऱ्यो होइन अनि थाहा दिइसकेपछि अब भाइलाई फोन गरेर भाइहरू हान्ग बुवाहरू भाइहरू आएपछि अनि अब त्यही पहिला अहिले भन्नुहुन्छ कि थाहा छैन हामीलाई भन्ने कुरा गर्नुभयो होइन mm -hmm. अनि खाना बस्यो अब जुनहरूलाई दिए गरेछु भनेर पनि घरमा खाना दिनुभएको होइन मैले गरेको छैन भन्दै यही गर्नुभएको रहेछ अनि मलाई पनि फोन गर्न नदिने म कसैलाई फोन गर्छु सार्दिनु छैन यस्तो लुकेर दिन चल्छ भन्दा पनि अहिले गर्ने होइन म गरेछु बाहिला थाहा छ भनेर सार्ने गर्नुहुन्छ अरे गानाहरू गराउनुहुन्छ होइन अनि झुटो बिच मासमा पढ्न गयो दिन उहाँले म देखाउनु भएको छ बातले कुरा गर्न सोध्नु भएन अब झुटोमा आएको रहेछ भन्ने कुरा बल्ल आएर बुझेँ मैले अनि तपाईँको सन्तान त भएको थिएन नि सन्तान त भएको थिएन नि तपाईँले उहाँको सम्झनामा केही गीतहरू पनि बनाएको छु भन्दै हुनुहुन्थ्यो सुनाउन सक्नुहुन्छ गीत सुनाउन सक्नुहुन्छ Thank <laughs> you. तपाईँको स्वर एकदमै मिठो रहेछ होइन आफ्नो पर्छ तब माथि आउँछ मलाई जब त्यो घटेन घट्यो जब हसँग छुटेर बस्नु परे तब मलाई बिचोरका कहाँहरू बिचोरका यादहरू नुटुभित्र जल्न थालेँ पनि यस्तो गीतहरू पनि म रचना गर्न थालेँ होइन त्यो चाहिँ यो खासै अब स्वर अब स्वरले पनि साथ दिँदैन सायद अब तोट खाँदाखा नुटु त अब अर्चना स्वरी भयो पारले पनि हुनसक्छ मुटुमा पिडा त अब हाँस्ने मन त कला हुन्छ र बाहिर पनि स्वार्थी समाज छ स्वार्थी दुनियाँ छ अब रमाउने अब कति भन्ने भन्दा बल्ल खाइ भन्ने धेरै हुँदो रहेछन् जुन यो घरले मलाई बल्ल मेरो चेतना दियो होइन माया अपाला टियो.